प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राजनी त साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साझको यो बसाइ लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बज्ने बित्तिकै तपाईको माजमा आउँछौँ र करिब करिब सात तिससम्म तपाईँ सँगै रहन्छौँ मिठा मिठा लुफा गाह्रो तपाईँको माझमा राख्छौँ र तपाईँको तपाई सम्झनालाई तपाईँकै आफन्त घर परिवारसम्म पनि पुऱ्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई घर परिवारलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य आउन सक्नुहुन्छ बौलाकालीका सुन चाँदी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यो विवाहको महिना यो समयमा विशेष गरी तपाईँलाई आकर्षक डिजाइनका सुनचाँतिका गरगहनाको आवश्यकता पक्कै पनि परेको छ र आकर्षक डिजाइनका सुनचाँतिका गरगहना कहाँ पाइन्छ होला भनेर दुविधामा पनि तपाईँ पढ्नु भएको छ होला यदि त्यस्तो छ भने चाहिँ तपाईँले सम्झिनुहोला मौलाकालीका सुन जुन टाढी हाई स्कुल जाने रोडमा रहेको छ प्रोप्राइडर हुनुहुन्छ आशिष खड्का तारा खड्का मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक सय बाह्र र अन्ठानब्बे चार साठी पैँतिस एक सय बयासीमा तपाईँले फोन गर्नुहोला र अझ धेरै जानकारी लिनुहोला र रा राशिअनुसारका रत्नहरू नयाँ पुराना गरगहनाहरू गर गर साटफेर पनि गरिन्छ अवश्य पनि सम्झिनुहोला तपाईँले मौलाकालीका सुन पसललाई यो जानकारी तपाईँलाई र हर शुभ साँझको व्यवसायमा पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते. सम्झिनु अनि अनि मेरो बाबा, दाइ, शर्मिला योजना भवतीन मलाई रवि चिनी सम्पूर्ण है नमस्कार र विजय हुनुहुन्थ्यो यति बेला रुभ साथी पनि आइसक्नु भएको छ कुराकानी गर्छु हेलो के भन्नुभयो हेलो कोही साथी लाइनमा हुनुहुन्छ बोलिराख्नु भएको छैन किन हो हेलो ठिकै छ शा, कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग फोन चाहिँ सम्पर्क चाहिँ विच्छेद भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन बेला एकैछिन तपाईँ हामी सबैजना मिलेर मिठा मिठा, मिठा लोक भएकाहरू सहयात्रा गरौँ रुमाइलो गरौँ यति बेला कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार हेलो हा कोही साथी हुनुहुन्थ्यो लाइटमा ठिकै छ फोन मा पनि समस्या आइरहेको छ के गर्नु नेपालको यो नेट यस्तै छ यो फोन दूरसञ्चार यस्तै छ जे जस्तो भए पनि तपाईँले फोन प्रयास भने अवश्य गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै ला छ कहिले हुन्छ त्यो स्वाभाविक पनि हो यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार, नमस्कार। एक एकदम ठिक छ तपाईहरूले यति धेरै माया गर्नु भएको छ भेटिक हुने त कतै ठाउँ छैन सम्झिन मन लाग्यो विशेष गरी प्रतीक्षा दिदीलाई अनि विनोद पौडेल दाजुलाई अनि कन्ट्रोल कन्ट्रोल रुमका दाजुलाई अनि mm -hmm. सूर्य दाजुलाई अनि mm -hmm. मकवानपुरमा मकवानपुरको झास्टरमा यतिखेर रेडियो सुनेर बस्नुहुने मम्मी बुबा अनि mm -hmm. भाइ अनि यहाँ गाउँका धेरैजना साथीहरू हुनुहुन्छ सबैजना mm -hmm. साथीहरूलाई अनि पदमपुरमा दिदीहरू हुनुहुन्छ भान्जा भान्जाहरू भेनाजेहरू अनि उता पदमपुरतिर साथीहरू धेरैजना हुन्छ जुर्पानीतिर होइन अनि कृष्णजी आउनु भएको थियो बेला एकजना साथीसँग कुराकानी गर्छौँ हजुर आ अमीर अमीर, आ अमीर अमीर लामा लामा के थाहा भएन ठिकै छ भोलि थाहा गरेर आउनुहोस् भोलि पनि थाहा पाउनु भएन भने म तपाईँलाई भनिदिन्छु है त पनि भन्दिनँ नि है आफ्नो नामको यदि भेट्नु भएन भने ठिकै छ तयारी हुँदैछ सम्झिन मन लाग्यो दिदी हजुर एउटा अहिले हामी विशेष गरी सम्झिन्छौँ मात्र है अरू अरू बेलामा फोन गर्नुहोस् त्यस पछाडि हामी तपाईँको फोन नम्बरहरू पनि लौला नि त है अहिले धेरै साथीहरू होलमा हुनुहुन्छ तपाईँले नम्बर भन्न थाल्नु भने अरू साथीहरू फेरि रिसाउनुहुन्छ कि भन्ने डर पनि लागिरहेको मलाई त्यही भएर कि है ल कसलाई सम्झिने मेरो घर परिवार अनि दिदीहरूमा चिनि नचिनी सम्पूर्णको लागि अमिरजी कार्यक्रममा आउनुको खुसी लाग्यो नाम जस्तै धनी हुनु होला अहिले भने छुटिन्छ है हुन्छ नमस्ते नमस्कार अमिरजी आउनु भएको थियो यति बेला हामी एउटा मिठो भाका सुन्छौँ यहाँनिर तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् तपाईँको फोन एकैछिन पछाडि लिन्छौँ यति बेला भने अर्पण सुब्बाजको व्यवसायमा भर्खरै बजारमा आएको निकै नै मिठो छ भाका शब्दहरू निकै नै उत्कृष्ट छन् यति बेला अर्पण सुब्बाजको व्यवसायमा राख्छु तपाईँ सम्पूर्णको लागि एकछििम्ती सिन्दुर त मेटिन साथ सानो जुनी, जुनी रहने छोमाया छु जिउ छु सँगै तिमीले साथ दिएसी जीवन तिम्रे लिन्छ सिन्दुर तामटी नानो जे माया दिन्छु एकछििम्ती त मेटिन सक्छ सानो जुनी जुनी रहने चुखो माया देउ पक्कै पनि तपाईँको मायाले तपाईँको मान्छेलाई हरेक परिस्थितिबाट बचाउन सक्छ तर सायद सिन्दुरले नबचाउन पनि सक्छ त्यसो त सिन्दुरको महत्त्व एकातिर छ तपाईँको मायाको महत्त्व अर्कोतिर छ तपाईँले सिन्दुरको रक्षा गर्नुहोस् तपाईँले आफ्नो मायाको रक्षा गर्नुहोला यति बेला अर्पण शुभ साँझको यो बसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ मौलाकालीका सुन्सा पशुले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई आकर्षक डिजाइनका सञ्चालीका घर गहना चाहिएको छ कहाँबाट ल्याउने होला भनेर सोच्नु भएको छ राशिअनुसारका रत्नहरू पाइने ठाउँको खोजिमा हुनुहुन्छ अथवा नयाँ पुराना गरगहनाहरू साटफिर गर्नु परेको छ यदि यस्तो छ भने चाहिँ तपाईँले सम्झिनै पर्छ औलाकालीका सुन चाहिँ पसललाई जुन टाँडीचोकबाट हाई स्कुल जाने रोडमा रहेको छ तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ प्रोभाइडर हुनुहुन्छ आशिष खड्का तारा खड्का मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक सय र अर्पण शुभ साँझको व्यवसायमा आफ्नो अपन आफन्त यिनै भाकासँगै हामीसँग दुईवटा बाटो पनि तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आइसक्नुभयो मलाई नमस्कार हुनुहुन्छ कमल जी, एकदम अनि पहिलो पटक हो र सहभागिता अझै बढ्दै जाओस् हाम्रो अपेक्षा है त साथीहरूमा रवि अनि कञ्चनसुम प्रेम राजन राधि र मलाई कमल आले मगर भनेर चिन्नु र नचिन्नु सबै कमल जे कार्यक्रम खुसी लाग्यो अहिले हुन्छ है नमस्कार कमल जी आउनु भएको थियो यति बेला धादिङदेखि झर्पण सुझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ कहाँबाट को बोल्दै हुनुहुन्छ भानुचोक अँ ल ठिक छ अर्पल्ट सुब साँझमा आज आउनु भएको छ कसो सम्झिन मन लाग्यो नि त हजुरलाई धन्यवाद अनि मेरो सरलाई अनि मेरो बुवा आमा अनि दिदी बहिनी राज आचार्य भन्ने नचिन्ने तपाईँलाई चिन्ने नचिन्ने राजु आचार्य भनेर चिन्ने नचिने सबैजनालाई है ल हुन्छ आउनु भयो खुसी लाग्यो फेरि फेरि पनि आउनुहोस् है ल नमस्कार नमस्ते अहा आउनु भएको थियो यति बेला भानुसकीदेखि र अर्पण सुबसायमा यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि पनि हामी एउटा मिठो भाग तपाईँको माझमा राख्ने नै छौँ हजुर नमस्कार दिदी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ सुप्रिया न्यौपानी लम्जुङ के छ सुप्रियाजी एकदम ठिक छ अनि के गर्नुहुन्छ अरे तपाईँ बसाइ हो एकदम सम्झेछु अनि खाना खानुभएको त पक्कै पनि छैन होला भनेपछि घरमा फर्किँदै हुनुहुन्छ है ल ठिकै छ साँझ पर्न थालिसकिहाल्छ फटाफट जानु होला है अनि आजहरू पनि सुबसाजमा आउनु भएको छ हाम्रो सुप्रियाजीले कहाँ कसलाई सम्झिनुहुन्छ हुन्छ सुप्रिया माया गर्नु होला नहराउनुहोस् है प्रयास गरिराख्नु होला हजुर होस् यति धेरै माया गर्नुहुन्छ तपाईँहरूबाट टाढा जानु मन लाग्दैन कि मलाई पनि ल ठिकै छ पक्कै पनि भेटघाट होला क्या अरे अहिले पनि छुट्टिन्छ है ल नमस्कार सुप्रियाजी आउनु भएको थियो यति बेला र अर्को सुब्बाईमा हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ होइन कि चोर्चा बटुल्न सफल भएको छु यो भाका यति बेला नेपाली लोकगीत सङ्गीतको बजारमा तपाईँको लागि राख्छु अर्को शुभ आजको यो विषयमा न झिम खाई हेरी रू चौबीस घंट अंगी रुँ आंख प्यारो, प्यारो, प्यारो छो आंख प्यारो संसार बोलाने का खाई प्यारो न झिम खाई हेरी रा चौबीस घंटे काली कुल आँखै प्यारो छ संसारै बोलाउने बेका छ मेरो काली आँखै प्यारो छ संसारै बोलाउने खै प्यारो छ नाक्सोमा उनको झुनेली रातु मधुर उनको आंख प्यारो छ्यारोसारे बोलाख प्यारो मेरी काली को आंख प्यारो संसार बोलाने का ै बोलाउने काखै प्यारो छ निकै नै मिठो भाग तपाईँले सुनिसक्नु भएको छ अर्को शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर पनि विश्वको जुन चुकेको नामा रहेर रा, सुनिराख्नु भएको छ अर्पण शुभ सहजको आजको व्यवसायको हामी लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले हामीलाई साथ दिनुभयो अर्पण शुभ सहाजको व्यवसाय सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर विश्वको जुनसुकी किनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र आज जसो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण प्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्रद्वय राज रिजन दुवैजनालाई धेरै धेरै दे धन्यवाद दिँदै अर्पण शुभ आजको आजको यो विषयबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या प्यारो सुछ सर तिम्रै छैरहन्छ तिमी बिना दिन कामै गाह्रो भा छ सर तिम्रै छलको पल पाल छ दिन सानु तिम्रे तिम्रे प्यारो तिम्रेस्वीर प्यारोला खाली तिम्रे छो आई तिमी बिना दिन का गाँव घोण सुनो रेडियो मन पे मन ना, के मन पे टाणी चुक हाई स्कूल जाने रोड म रहे मौला काली का सुन सादी पसल को राम्रा राम्रा गे पी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 चेन्ज नगर ती चौन के पुरानो मोबाइल पसल लकुश मोबाइल पसल मुरान मोबाइल दिए नया मोबाइल पाइने भाई तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर चिन्ता नलिनुहोस् तपाईँ केसले उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्कुसनगर दुई टाढी शून्य शून्य शून्य शून्य नौ प्रोपराइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्नु सक्थिनु बिहे गर्नु लागेको भाइलाई किन कुर्का बाजे आफ्नो अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ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 होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ आज भोलि हेर्न बोलीमा हजुरलाई था थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहालि हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान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 पुनश्च अर्यल सप्लायर सेंटर्स पुरानों ठा वचास मीटर पूर्वतर्फ सरको जानकारी कराइन फोन सुन्ना छपन्न पांच एकसठी आठ सौ चालीस <स्तितिति>